नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देश देशभरिका विभिन्न स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ कृति सम्भको मंगलबारको श्रृङ्खलामा हामी विगत सात श्रृंखलादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं गएको साता हामीले यसको सातौं श्रृंखला सुन्यौं सातौं श्रृंखलासम्म आइपुग्दा धर्मलाल कसरी भक्तपुरबाट रामेछापसम्म पुगे भन्ने विषयका प्रसंगहरू वाचन गरेर सुनायौं सकसमा अब के हुन्छ सुनौ सकसको आठौं श्रृंखला पृष्ठ एक सय पछि नेपाल कम्युनिस्ट पार्टीका अनेक गुट भए कहिले ऊ पुष्पलालको समर्थक भयो यो कम्युनिस्ट पार्टी फुट्दा फुट्यो जोड्दा जुट्यो कहिले माले कहिले एमाले कहिले पातलो मसाल कहिले मोटो मसाल कहिले एकता केन्द्र भयो कहिले माओवादी भएपछि र माओवादीको चल्ती बढेपछि निकै सम्पन्न पनि भएको छ पञ्चायती व्यवस्थामा पञ्च पनि भयो पञ्च हुँदा पनि म कम्युनिस्ट हुँ भन्थ्यो उसका छोराहरू ठूला व्यापारी भएका छन् अस्ति मलाई हेर्न आएका बेला तैँले उसको कुरा सुनिहालिस् भन्थ्यो छोरा बुहारीहरू घरमा स्विमिङ पुल नभएर स्विमिङ गर्नु दुःख भएको छ भन्छन् म नयाँ ब्याङ्क खोलौँ भन्छु मैले भने माओवादी भएपछि त तिमी निकै सम्पन्न भयो होइन छोराहरूले त कमालै गरेका छन् नि मेरा छोराले के गरेका छन् हाम्रा कति कमरेडहरू खर्बवपती छन् कत्रा कत्रा उद्योग धन्दाका मालिक छन् काठमाडौँमा कत्रा कत्रा टावर बनाएका छन् विदेशमा कति लगानी छन् तिमीलाई के थाहा तिमी मलाई चिनेको भएर मेरो देख्छौ तिमीले नदेखेका कति छन् कति के तिमीहरूको आचरण मार्क्सवादी आदर्शन रूप छ के सम्पन्नता तिमीहरूको मात्रै पेवा हो महान एङ्गेल सम्पन्न भएकोले नै मार्क्सवादले विश्वव्यापी मान्यता पाएको हो हामीबादमा जाने बाटो नै पुँजीवाद हो यो हामीले गम्भीर बहस गरेर निकालेको निष्कर्ष हो कम्युनिस्टहरू गरिब हुने जमाना गए पहिले आफु बलियो हुनु नै आजको कम्युनिस्टको मूल रणनीति हो उसले जोसँग भन्यो हेर न कसरी चीन र उत्तर कोरियाले साम्राज्यवादी अमेरिकाको नाकमा दम हालेका छन् नेपालमा <Nepal> पनि एक हाम्रो सपना साकार हुन्छ हाम्रा यतिका नेतामध्ये ने कोही न जस्तो महान बन्छ भन्छ एक नेपाल उत्तर कोरिया जस्तो सफल मुलुक हुन्छ हुन्छ हुन्छ मैले भने नेपाल कम्युनिस्ट पार्टीका सुरुतिरका शक्तिशाली महासचिव केशरजङ राईमाझीले बारम्बार भन्छन् रे संसारका अस्सी देशका प्रमुख कम्युनिस्ट पार्टीका महासचिवहरू अमेरिकी गुप्तचर संस्था सिआइएको तलब खान्छन् त्यो के भनेको उसले खायो कि खाएन रे उसले जङ्गिएर भन्यो त्यो उसकै अनुभव होला मैले भनेँ मुभमेन्ट रिमको केन्द्रीय कार्यालय लन्डनमा छ मंगल ग्रहमा के के छ भनेर पत्ता लगाउने अमेरिकाले रिमको कार्यालय र नेतालाई पत्ता लगाउन किन सक्दैन किनभने रिमलाई सिआइएले सञ्चालन गरेको छ बद्रीलालले भन्यो यो सामन्तवादी नकारात्मक सोच हो म तिमीलाई मालेमा र प्रचण्ड पथ बुझाइदिउँला अनि मात्र तिम्रो दिमागबाट अज्ञानको तुआालो फाट्छ अनि रूप र सारको भेद थाहा पाउँछौ जाऊ पाँच क्लासका बच्चालाई बुझाउ म भन्थेँ मैले सोधेँ जीवा कलकत्तामा छँदा तपाईँले चाहिँ उनीहरूलाई आफ्ना पुर्खाको कथा भन्नु भएन मैले उभिको मन्थली र त्यसका बासिन्दाको कथा भने मलाई पनि सुनाउनुहोस् न अनि जीवाले भने मन्थलीको उत्तर क्षतिजमा बादलसँग लुकामारी खेल्ने चाँदी जस्ता गौरी शङ्कर र रोलवालिङ निम श्रृङ्खला छन् तिनकै अन्तरकुन्तरबाट रसाएर बगेको तामाकोशी मन्थली बेसी भन्दा तिनको स्तल सुनकोशीमा मिसिएर पूर्वतिर लाग्छ अरू खोला कोशीहरूसँग मिसेपछि सप्तकोशी कहिन्छ मन्थलीको दक्षिणतिर महाभारत र पश्चिमतिर तिमाल डाँडाहरू छन् दक्षिण पश्चिम फर्केका पारिला पाखामा गामको कडा ताप सहने बेल सिमल खैर सतीर सिमाली उत्तर बन र उत्तर पूर्व फर्केका पाखामा तलतिर साल मासतिर सल्लाह र सिरिषका बन्छन् ऋतुअनुसार बद्लिने यी वन र वनस्पतिका माझ पाताला बस्ती छन् मन्थली पानी ढलोका धेरै गाउँ र थुमहरू मन्थली मध्ये भनेर चिनिन्छन् गाँडा हरियो सिरुपाती तामाकोसी उपत्यकाको उत्तर छेउबाट बग्छ मन्थलीघाट तल र माथि आताकोशको फरकमा दुईटा खोला रन्जोर र सुकाजोर कोशीमा मिसिन्छन् टारखेतका बीच नाके डाँडी जस्ता दुई तीन सय मिटर अग्ला र एक दुई किलोमिटर लामा माथिबाट होचिँदै आएर फाँटको बीचैमा बिलाएका दुईटा समानान्तर डाँडा छन् अहिलेको रामेसाप जिल्लाका हिमाल र सैलुङ लेकदेखि तिमालका पहाड़ अतमारो र गढतीरसम्म उहिलेदेखि बसोबास गरेका जातिहरू छन् हिमाली भेगमा शेर्पा अलि तलका पहाड र अतमारोमा तामाङ छेत्री बाहुन मगर राई सुनवार थामी आयू, नेवार कसाई दमाई कामी सार्की बादी र नदी किनारमा माझीहरूका मा बस्ती छन् फाटाफुट्टा अरू जाति छन् उचाइका तहपछि बासिन्दाका अनुहार पहिरन बोलीचाली मर्मिजाजका चलन लवज खाद्य पेय चौतारा माने मन्दिर गाउँ र घरका बनोट जस्ता देखिने कुराहरूको मात्र होइन नदेखिने तर अनुभव गरिने भावनाहरूको पनि बान्की बद्लिन्छ यो वैविध अनुपम छ वातावरण प्रकृतिले बनाउँछ त्यसमा मान्छेले गरेको योगदान मुर्ता मुर्ता संस्कृति हुन्छ त्यो मूर्त र अमूर्त दुवै हुन्छ प्रकृति र संस्कृतिको अनुपम वैविध सङ्गति चौन्दर्यको नाम नेपाल हो गाउँ बस्ती र मान्छेको मात्रै होइन जलचर थलचर नवचर र वनस्पतिको मात्रै होइन दक्षिणको मैदान बीचको पहाड़ र उत्तरको हिमालसम्मको वैविध सङ्गीतको सौन्दर्यले नै नेपाल विश्वमा अद्वितीय भएको नेपालको कुनै पनि लेख बेसी जस्तै मन्थली पनि यसको सानो नमुना हो <स्यास्थ> कर्मलाल बसाई आएका बेला मन्थलीमा वीरताबार विद्याधर उपाध्याय द्वारे अडै किपटिया धर्मे भोटे सबा उने खाने थे हाइय सबा निमसरा भेरीबोटे हाई अली खाना पगने वीरताबार तो बीरताबार नहीं भे द्वारे माझी तामाकोशी किनार में संयू मूरी धान फलांथे रेतिनी का धर्मे भोटे इस भेक में सबा बड़ी कोदो फाफर जस्ता पाली उब्जाऊंथे संयों गाई गोरू का गोठ राखे थे खाली हाथ आक कर्मलाल नेवार खाना पुग्ने भा थे आर्थिक साजिक स्तर निके फरक भेप सबका प्रिय भे सवाल आर्थिक वा सामाजिक स्तरको थिएन सवाल साझा विगत साझा वर्तमान र साझा भविष्यको थियो जसले गर्दा यी सबैमा आपसी सद्भाव भयो सबैका पुर्खा आफ्नो थात थलोबाट उखेलिएर बसाइ सर्दै हिमालको यस कन्धरामा आइपुगेका थिए मन्थलीको टुप्पामा तिल्केथान टाकुरालाई सेलरोटी जस्तो फनक्क बेरेको दुई मान्छे गहिरो मारव निर्मित खाडल छ त्यसकै जोडा खाडल मन्थली शिखरको देवीथानको टाकुरामा पनि छ यी दुई टाकुरामा बनेका किल्ला र तिनकी संरक्षक देवीलाई कोतको पूजा गरिन्थ्यो यी दुई किल्लाका बीचमा पर्ने कोत राख्ने गरेको कोट गाउँ छ कोशीपारी बढी टाकुरामा पनि यस्तै गढी बनेको छ भोट जान तामाकोसी किनारै किनारा उत्तर लाग्नुपर्छ तामाकोशी वारीपारीका यी किल्ला र गढी सिन्धुलीमा फिरङ्गी आइलाग्दा खजान्ची वीरभद्रको तजबिजमा बनेका थिए यिनीहरूलाई बनाउन वरिपरिका गाउँका मान्छेले घरलौरी जुटेर काम गरेका थिए विद्याधर द्वारेर धर्मेका बाबुबाजे जीव्यान दिएर लागेका थिए उनीहरूले आफ्ना बाबुबाजेबाट यी किल्लाहरू बनाएको र सिन्धुलीगढीमा फिरङ्गीलाई हराएर बगाएको कथा सुनेका थिए बाजेकै पालादेखि उनीहरूको नजिकको सम्बन्ध थियो उनीहरू बेला बेलामा आफ्ना किन र कसरी मन्थले आइपुगे भनेर कुरा गर्थे राजाले नखेदी ठुलै दुःख नपाई कुनै त्यस्तै कारण नपरी देश निकाला नभई खाना नपुग्ने अवस्था नभई खतोकी बापती नभई धन कमाउन वा देश देशाभर जित्ने सुर नभई कोही पनि आफू जन्मिएको गाउँठाउँ र बन्धु बान्धवलाई चटक्क छोडेर हिँड्दैन भारतमा मुसलमानले असङ्ख्य हिन्दूका जनै छिनाए टुप्पी काटेर हिन्दू भएको अपराधमा जिउमा समेत तिरो लगाए चिठीको खाममा साढे लेख्ने चलन किन चलेको थाहा छ मुसलमानले छिनाएका हिन्दूका जनै साढे चौहत्तर बैलगाडाभरि थिए अरे निमुखा अवला विधवा विवाहित हिंदू नारीला जबरदस्ती करें मुसलमान बनाए तीन का संतानी मुसलमान भे हिंदू नारी जाने चलन बढ़ो अति का पुर्खा भारत बान धर्म और इज्जत जो हिमाल को कंदरा तीर पसन् महीनौ वर्षौ भोग प्यास चोर डाकू बाघ बालू हिंद बर्खा बलबाड़ी रोगव्याद जोग यहां समय आईपूग हाम्रा बाजेहरू दोलखानिरको नाम्दु काभ्रेबाट यहाँ बसैँ आए यसअघि लमजुङ कास्कीतिरबाट काठमाडौँ हुँदै आएका हुन् भनेर लेखेका कागज छन् तिमीहरू जस्तै दुःख पाका पुर्खाका सन्तान हौ हामी पनि त्यसैले बसाइँ जाने आउनेहरूको माया लाग्छ आफ्नै पुर्खाले बोगेको दुःख सम्झन्छु यो बिर्खा सबै बासिन्दा बसाइँ सरेर नै आएका कोही साँच जोडिएको हिन्दुस्तान र भोटबाट आए कोही निकै परको मंगोल देशबाट आएका हौँ भन्छन् र जसले जति खोरिया फाँड्न सके फाँडेर बसे बाघभालु र प्रकृतिको प्रकोपबाट जोगाएर बाँचेका यहाँ जो जति मान्छे थिए आपसमा मिलजुल गरेर बस्नु भएको उपाय थिएन त्यसैमा सबैको कल्याण थियो यो इलाकाका सबै बासिन्दाको सयौँ वर्षदेखि बसोबास रहेको इतिहास छ सिन्धुलीमा फिरङ्गी आइलाग्दा यहाँका सबै रैतिले गोर्खाली राजालाई भर्मकदुर मद्दत गरे सबैसँग आफ्नो पुर्खाको गौरव गाथा छ द्वारे भन्थे हाम्रा पुर्खा सिमरनगढीका राजा थिए मुसलमानले हाम्रो राज्य लुट्यो हाम्रा राजा भागेर आउँदा तिन पाटामा उनको स्वर्गवास भयो हामी उनका सेनापति भीमसेन ठाकुरका सन्तान हौँ उनले यहाँ नयाँ राज्य खडा गरे यहाँबाट एककोस पर कोसीबारी राजधानी बनाए ऊ बेला राजा गाउँ भन्थे अचेल रजगाउँ भन्छन् तिनको दरबार भएको ठाउँमा अहिले भीमसेन स्थान छ यहाँ भीमसेनका फलामी हतियार पनि छन् कोशीवारीको उनको हात्ती गाउँलाई अचेल हात्तीटार भन्छन् तिनका छोरा सेले राजाले सुनकोसी र तामाकोसीको दोभानमा दरबार बनाए अचेल त्यो ठाउँलाई सेलेघाट भन्छन् सेलेघाटको चौरमा एक हात लामा इँटाले बनाएको गुन्जी जाति चौडा पर्खाल्छन् त्यहाँ ठाम अडाउने कुदेका गुन्जी जातै ढुङ्गा पनि छन् त्यो तिनकै दरबारको जग हो हाम्रा पुर्खा पनि विधर्मीले लखेटेर आफ्नो थातथलो छोडेर हिमालको कन्दरामा आइपुगेका हुन् त्यसैले हाम्रो बोलीचाली जायजन्म बिहाबारी मरण परनको रीति पनि आफ्नै छ धर्मी भोटे भन्थे हम्रापा हिमलपारी भोट का राजा थे उनको वायुपंक्की घोड़ा और आगो का झेलका फैंक्ने तरबार उनका कसली जितना सकतेन थे उड़ने घोड़ा चढ़ रेस्ट दिशाभर देश जित्ते यहां आईपुगे ये कि मैचांग रस घरजम करे बसे संता फैलिए डाड़ा काड़ा डाके तिम में हम राज्य थो हमें बोलीचाली जाय जन्म बिहारबारी मरण परन को थीति रीति चिउरीबोटी हायु भन्थे हाम्रा पुर्खा लङ्का पलङ्काका सिकारी राजा थिए तिनका छ भाइ छोरा वायुपन्थी घोडा चढेर आगो हान्ने काँट र फलामी धनु लिएर देश विदेश जित्दै यता आए पूर्व जाने राई र लिम्बू भए उत्तर जाने जिरेल र सुरेल भए यता बस्ने सुनवार र भए बोलीचाली जायजन्म बिहाबारी मरण परनको तीति ती हाम्रो ती ती पनि आफ्नै छ हाम्रा जिरेल दाजुभाइहरू भन्छन् मुन्दुम पढ्दै जाँदा जिरीदेखि रामेशाप र सिन्धुलीका गाउँ पिछेको नाउँ लिँदै लिँदै सिमरनगढी पुग्नुपर्छ त्यहाँबाट आफ्नो कुलदेवतालाई लिएर फेरि त्यही बाटो जिरी फिर्नुपर्छ कुल पूजा सकिएपछि उसै गरी कुलदेउतालाई सिमरौनगढी पुर्याउनुपर्छ सबैले आफ्ना पुर्खा अन्त कतैबाट आएको भन्थे यताका गुरुङ र मगर पनि आफू राजाका सन्तान भएको आफ्ना राजाको उड्ने वायुपङ्क्की घोडा र आगोको झिल्का हान्ने तरबार अनि आगो हान्ने धनुकाँड भएको आफ्नो इलाकामा राज्य स्थापना गरेर राज गरेको र पछि अरू राजाले हराएपछि त्यहाँका रैति भएको कुरा गर्थे कलकत्तापछि के भयो जिवा सात साल आयो कसरी आयो अनि जीवाले भने क्रान्तिका लागि परिस्थिति अनुकूल हुँदै आयो सात साल कार्तिक महिनामा एकाएक राजा त्रिभुवनले शिकार खेल्ने न्युले सपरिवार दरबार छोडेर भारतको शरण लिएपछि घटना तीव्र भए राजपरिवार गाडी चढ्यो राजा आफैले गाडी आँके बाटामा भारतीय दूतावास पर्थ्यो राजाले गाडी मोडेर दूतावासको गेटभित्र उले नेपालको भविष्य मोडियो अर्को नयाँ नेपालको जग बस्यो राजाले आफ्नो बडीगार्डलाई भने जाऊ तिम्रो मालिकलाई भनिदेऊ अब म फर्किन्न उसले झट्टै कुरा बुझेन बुझेपछि उसको सातो पुत्तो उड्यो निउुरेर विन्ती गर्यो महाराज राणाजीहरूले मलाई मार्छन् म मा हजुरकै सेवामा बस्न पाऊँ राजकीय शरणार्थीहरूलाई भारतको विशेष वायुयानले दिल्ली पुर्यायो मोहन शमशरी त्रिभुवनलाई बर्खास्त गरेर उनको चार वर्षीय नाति ज्ञानेन्द्रलाई नयाँ राजा बनाए दिल्लीमा त्रिभुवनले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेटे राजा त्रिभुवनले भने म राणाहरूको खटन खाएर बाँचेको एउटा नजरबन्द पात्र भएको छु मैले बाहिरको मान्छेसँग बोलचाल गर्न पनि धेरै प्राइम मिनिस्टरको अनुमति लिनुपर्छ मैले कसैलाई बकस दिन पनि उसैसँग बक्साउनुपर्छ मेरो पिएम भन्छ एउटै जङ्गलमा दुईवटा सिंह बस्न सक्दैन ऊ आफूलाई नेपालको सिंह हुँ भन्छ यो अवस्था आजको होइन एक शताब्दीदेखि उसका पुर्खाले मेरा पुर्खालाई नजरबन्द गरेर राजकाज गरिरहेका छन् मेरा जुन जुन पुर्खाले यसका विरुद्ध सङ्घर्ष गरे तिनलाई उसका पुर्खाले राजपदबाट बर्खास्त गरे बन्दी बनाए निष्कासन गरे अथवा स्लो पोइजनको शिकार बनाए उनीहरूको आफ्नै पनि षड्यन्त्र हत्या र जसको शक्ति उसको भक्तिको इतिहास छ तपाईँहरूले यत्रो सङ्घर्ष गरेर भारतमा जनताको राज ल्याउनु भयो अङ्ग्रेजहरूले तपाईँहरूलाई मारेनन् नेपालमा घनघोर अन्याय छ राणाले दस वर्ष अन्यायको विरोध गर्ने युवकहरूलाई मेरो स्वीकृति बेगर फाँसी दिए मैले बचाउन सकिनँ त्यसको मलाई पश्चाताप छ अहिले पनि युवकहरू तिनको अन्यायको विरोध गर्दैछन् मोहन शम्सेरले उनीहरूलाई राजकाजको अभियोग लगाएर थुनेको छ मृत्युदण्ड दिन मलाई सहमतिमा सही छाफ गर भन्यो मैले मानिन उसको भाइ बबर शम्सेरले मेरो छातीमा पिस्तोल ताकेर भन्यो यो कागजमा सही गर नत्र मैले भने मलाई परिवारसँग सल्लाह गर्न दुई चार दिनको म्याद देऊ एकातिर ती युवकहरूको ज्यानको सवाल थियो जसलाई म नैतिक समर्थन र प्रोत्साहित गरिरहेको थिएँ अर्कातिर मेरो आफ्नै ज्यानको सवाल थियो त्यो दुई चार दिनको म्याचभित्र मैले केही गर्नै थियो फेरि सोचेँ सल्लाह गरे मेरा केवल तीन विकल्प थिए कि मैले नेपालका ती युवकलाई मार्ने कागतमा सही गर्नु कि आफै मर्नु अथवा भाग्नु म भागेँ तपाईँहरूले मलाई र नेपाललाई लगाएको गुण कहिल्यै बिर्सन्न भागे भाग्ने निर्णय गर्दा मसँग ज्यादै कम समय थियो कसरी भाग्ने भन्ने उपायको खोजीमा लागे तपाईँको दूतावाससँग कुरा मिलाएँ मेरी महारानीको सेवाका लागि ल्याइएकी स्विस नर्स एरिकाले सम्पर्क सूत्रको काम गरिन् तपाईँको दूतावासले शरण दिएको हुनाले नै म बाँचेर यहाँ आइपुगेको नेपालमै भए मेरो के गति हुने थियो थाहा छैन मेरो परिवारमा एउटा चार वर्ष नाति मात्र नेपालमा छुटिएको छ त्रिभुवनले आफ्नो अन्तिम निर्णय सुनाए प्रधानमन्त्रीजी राणाहरूले नेपालमा गरिरहेका सारा अन्याय अत्याचार र लुटको लाटो बहिरो अन्धो साक्षी र मतियार भइरहनु पनि सक्दिनँ म त्यसबाट मुक्ति चाहन्छु म नेपाली जनतालाई सम्पूर्ण अधिकार दिन तयार छु तर राणासँग मिलेर बस्न सक्दिनँ अघि भागेर काशी गएका बेला उनका पुर्खा रणबहादुरले पनि आफ्नो बलबुत्ताले फेरि राज्याधिकार प्राप्त गर्ने सम्भावना नदेखेपछि भारतको फिरङ्गीको गभर्नर जनरललाई नेपालको सम्प्रभुता सुम्पने शर्त समेत राखेर इस्ट इन्डिया कम्पनीलाई पत्र पठाएका थिए पिरङ्गीले त्यस अनुरोधलाई ध्यान दिन योग्य ठहरयनन् त्यसबेला भिमसेन थापा र रङ्गनाथ पौडेल रणबहादुरका मुख्य सल्लाहकार थिए नेहरूले भने राजाजी पूर्व र पश्चिममा समुद्र उत्तरमा हिमालय र दक्षिणमा विन्दे पर्वत श्रृंखला भएको भौगोलिक प्रदेश आर्यवर्तभित्र नेपाल पनि पर्छ तापनि राजनीतिक रूपमा नेपाल एउटा स्वतन्त्र देश हो हामी तपाईँहरूलाई नेपालमा प्रजातन्त्रको स्थापनाको लागि मद्दत गर्छौँ संसारका अरू देशमा पनि राजालाई कठपुतली बनाएर रा भारदारीले शासन गरेका उदाहरण छन् शक्तिशाली जापानी राजवंश धेरै शताब्दीसम्म कठपुत्ली भयो त्यस्तो हुन्छ नेपालमा जनताका प्रतिनिधिले राजकाज गर्ने प्रजातान्त्रिक व्यवस्था ल्याउनुपर्छ त्यसमा तपाईँ संवैधानिक राजा भएर बस्नुपर्छ अनि सब ठिक हुन्छ हामी नेपाली जनता र तपाईँलाई मद्दत गर्छौँ सत्तामा बसेका राणाले आफूलाई एक क्लास र आफ्नै वंशकाहरूलाई ठ्या मठ्या ब्याइते ल्याइते भनेर बी र सी क्लासमा विभाजन गरे र उनीहरूको प्रधानमन्त्री हुने रोल खोसे रोल खोसिएका राणाहरू देश छोडेर कलकत्ता गए व्यापार गरेर औला दौला धन कमाए तीमध्ये सुवर्ण शमशेर र महावीर शमशेर राणाले प्रजातन्त्रको आन्दोलनमा धन लगाए शिक्षित युवाले मन लगाए काङ्ग्रेस पार्टीले संयोजन गर्यो महावीर शमशेरको हवाई कम्पनीका जहाजहरूले काठमाडौँ वीरगञ्ज विराटनगर र झापामा राणाका विरोधमा पर्चा छर्न लागे सशस्त्र आन्दोलनले गति लियो पार्टीले मलाई पूर्व दुई नम्बरको इन्चार्ज बनायो दुई हजार सात साल कार्तिकमा वीरगन्ज कब्जा भयो त्यो हाम्रो पहिलो विजय थियो एकै साताभित्र परासी रंगेली र उदयपुरगढी जित्यौँ अर्को तीन महिनामा कैलाली कञ्चनपुर भोजपुर धनगढी विराटनगर मलङ्गुवा ओखलडुङ्गा धनकुटा र पाल्पा कब्जा गऱ्यौँ नारदमणि थुलुङले मङ्सिरमा पूर्व चार नम्बर भोजपुर र पुचमा तीन नम्बर ओखलडुङ्गा कब्जा गरेर एक टुक्री पूर्व दुई नम्बर पठाए मुक्तिसेना साङ्गुटारमा थर्पु बारेर बसे, म बद्रीलाल र नरेश मिलेर जिल्लाका पाँच सय लाउरेर उत्साही युवकलाई सङ्गठित गऱ्यौँ एक सय थान भरुवा बन्दुक र दस थान टोटावाला बन्दुक पनि बटुल्यौँ सबले खुकुरी खुर्पा तरबार लाठो गोचो घुहेत्रो जे जे सके बोके सुरबीर राई सेनापति भए जङ्गवीर राई र रा शेरबहादुर राई उनका सहायक थिए म मुख्य नागरिक प्रशासक भएँ पूर्व दुई नम्बरमा पनि क्रान्तिको लहर आयो माघ तेह्र गति बिना रक्तपात रामेछाप सदरमुकाम कब्जा गर्यौँ त्यसको दुई दिनपछि मेलुङ छोटी गोस्वारा र चार दिनपछि चरिकोट कब्जा गरेपछि काठमाडौँ हान्ने हिँड्यौँ सुन्दरीगढी बाटामा पर्थ्यो त्यो किल्ला नदिति काठमाडौँ पुगिँदैन नेपाल गजब छ सा, दुई सालमा फागुन छ गतिसम्म एकजनालाई काङ्ग्रेस बनाउनु पर्लाइ थियो केही दिन अघि मात्र पाँच सयजना लडाकु बटुलमा हामीलाई आकाश पाताल एक गर्नु परेको थियो रामेछाप मेलुङ र चरीकोट जितेर त्यहाँका गौडाको हतियार र मालको खजना हाम्रा हात लागेको थाहा पाएपछि हाम्रा पछि मान्छे असङ्ख्य भए सबै हाम्रै मुक्ति सेना भए तिनलाई फर्केर जाऊ पनि भन्नुभएन साथमा लिएर जाँदा कासपासको व्यवस्था गर्न साह्रै गाह्रो हुन लाग्यो युद्धका बेला खानपान त उर्देकै भरमा चलेको थियो जहाँ पुग्यो गाउँले सिधा उठाएर दिन्थे रागा बोका खसी घिउ सबै उर्देको भरमा आउँथ्यो नगद पनि उर्दी, उर्दी लाएर बटुलिन्थ्यो सरीकोटबाट फर्केका मुक्ति सुनाले मन्थली बेसीमा किसानहरूले सुर्तीका पात्रण नसुकाएको देखेर किन्न खोजे मैले नगदको उर्दी लाएँ नगद झिक्न सक्ने मान्छे ठुलाठालु मात्र थिए जो हिजोसम्म राणाकै गुमस्ता थिए हाम्रा बन्दुकका डरले हामीलाई मद्दत गरे सात हजार नगद उठ्यो जनाङ्गी एक रुपियाँ बाँड्दा पनि सबैलाई पुगेन नडाकिकन हामीसँग सात हजारभन्दा बढी लडाकु भएछन् अहिलेको माओवादीमा लडाकु र कार्यकर्ताको भिड देख्दा म त्यही सम्झन्छु म जिल्ला परेर देखेर नरेशले भन्यो अहिले त यस्तो छ हेर न क्रान्ति सफल भएको भोलिपल्ट कति कांग्रेस पैदा हुँदो रहेछन् भयो पनि त्यस्तै फागुन सात गति राणा साइड हल्यो हिजोसम्मका असंख्य राणावादीहरू फागुन आठ गत काङ्ग्रेस भए नेपाल काङ्ग्रेसमै भयो बद्रीलालले भने बुझ्यौ म बाहेक सब काङ्ग्रेस भए मैले ससानो भाषण गरेँ साथी हो हामीले युद्ध जितिसक्यौँ अलिअलि रल पलको लागि सबैले घर छोडेर हिँड्नुपर्ने आवश्यकता छैन हामीसँग सबैलाई पुग्ने बन्दुक पनि छैन तपाईँहरू सबैले लडाइँको तालिम पनि लिनुभएको छैन तपाईँहरूले भावनाको आवेगमा ज्यानको बाजी लगाएर प्रजातन्त्रको पक्षमा लड्नुभयो अब आफ्नै घर खेती गर्न जानुहोस् आवश्यकता भयो भने फेरि बोलाउँला यति भनेर उनीहरूलाई फकाएर फर्कायौँ सिन्धुलीगढीको धावामा जाँदा भने हामीले मन्थलीबाट हतियारसहितका तालिम प्राप्त एक हजार जति उत्साही लौरीलाई मात्र साथमा लिएका थियौँ सिन्धुलीगढी महत्त्वपूर्ण राजनीतिक किल्ला थियो त्यहाँ धेरै सैनिक बस्न सक्ने ठुलो गढी र सानो गढी भन्ने दुईवटा किल्ला थिए बड़ा हाकिम मिंटोजंग राणा मनज्ञ हाथ हतियार सहित पांच सय सैनिक लसक थियो। उईले फिरंगीस जिते दुटा तोप भी तैं थे बड़ा हाकिम आत्मसमर्पण करने संदेश पठा उसके मनेन भो काठमंड में जस को शासन चल् मदेश मं हामीसँग चालिस पचास थान थ्री नट राइफल र रा, सीमित गोली थिए हाम्रा मुक्ति सेनाले तीन टोलीमा बाँडेर तीनतिरबाट आक्रमण गरे बडा आखेमले गढीभित्रबाट सेतो झन्डा फराएर आत्समर्पणको सन्देश दियो मैले सुरक्षित पोजिसनमा बसेर उसलाई बाहिर ल्याउन लाएँ ऊ हामी नजिक आउन नपाउँदै भित्रबाट मेसिन गन र स्टे गनका छुटे तोप पनि दागे आधा घन्टा गोली चलेर थामिएपछि हामीले पनि तिनैतिरबाट घेर अड्कली अड्कली फायर गर्न थाल्यौँ हाम्रा सीमित गोली सकिन लागे भित्र मोहन शमशेरले खटाएको सुबेदार सरेन्डर नगर्ने पक्षमा रहेछ बडा हाकिमले आत्मसमर्पण गरेपछि उसैको आदेशले त्यो आक्रमण भएको रहेछ केही बेरको गोलाबारीपछि राणा सेना दक्षिणको पर्खालबाट हाम फालेर भाग्न लाग्यो हामीले गढी कब्जा गर्यौँ त्यहाँ माटाले पुेका थ्री इन्च मोटार र टू इन्च मोटार मेसिन गन ब्रेन गन स्टेन्ड गन सहित अस्सी बागासदि गोलीगठा हात लाग्यो हामीलाई काम नलागोस् भनेर उनीहरूले धेरै बन्दुकका नट बोल्ट फुकालेर मिल्काइदिएका थिए हजारौँ सनिकलाई दुई चार महिना खान पुग्ने रसत थियो जिरा मरिच मात्रै तीन मुरी थियो होला उनीहरू अडेर बसेको भए हामीले त्यो किल्ला कब्जा गर्ने सम्भावना थिएन तर हाम्रो आत्मबल उच्च थियो र उनीहरूको शून्य प्रायः उनीहरूले पाकेको मासुभात खान नभ्याएर त्यसमा माटो हालेर छोडेका थिए मिलिटरी गभर्नर रुद्रप्रसाद गिरीलाई सिन्दुरगढी जितेको खबर पठाए उनले सेनासहित तुरन्त जनकपुर आउने आदेश दिए मुक्तिसेनाले जनकपुर इलाका जितिसकेपछि पनि जलेश्श्वरको बडा आकिम तिलक शमशेर थापाले समर्पण गरेको थिएन किल्ला बाँधेर बसेको थियो एक हजार मुक्ति सेना लिएर म जनकपुर पुगेँ हाम्रो पहाडका भन्दा मधेसका मुक्तिसेनाको गासवासको अवस्था धेरै राम्रो रहेछ सुकिलो पैरन् लुगा फेर्ने व्यवस्था हाम्रा मुक्तिसेनाले घर छोडेदेखि लुगा फेरेका थिएनन् आफ्ना सेनाको गति देखेर मलाई ग्लानी भयो मैले बोधदादालाई दुखेजो बोकेँ उनले हाम्रा सेनालाई नयाँ लुगा र जुत्ताको बन्दोबस्त गरिदिए यसैबीच दिल्ली सम्झौता भएछ हामीले नेपालमा क्रान्तिकारीहरूसहितको नयाँ सरकार बनेको खबर पायौँ जलेश्वरमा लडाईँ गर्नु परेन विजय उत्सव मनायौँ रुद्रप्रसाद गिरीले पूर्व दुई नम्बरको जनसरकार घोषणा गरे मलाई मुख्यमन्त्री बनाए अरू क्रान्तिकारी साथीहरू मन्त्री भए हाम्रो जनसरकारले दुई हजार आठ साल पूर्व दुई नम्बरको प्रशासन चलायो कार्यक्रम श्रुति सम्योगमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश किमेरको आख्यान सकसको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला प्रष्ट विचार कार्यक्रम श्रुति स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ श्रुति सम्वेगमा हामी आज जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश वाचन सुनौ त्यसपछि के भयो भने जिभा मैले सोधेँ अनि जिभाले भने सात सालदेखिका अनेक षड्यन्त्र र सङ्घर्ष अझै चालु छ चालु मात्रै छैनन् अहिले त उत्कर्षमा पुगिसकेका छन् त्यो उत्कर्ष जसको टुप्पो दिनदिनै उचालिँदो छ हुन त नेपालमा प्रताप मल्लका पालादेखि नै फिरङ्गीले पादरी मार्फत हस्तक्षेप गर्न थालेका हो रणबहादुरका पालादेखि निकै बढ्यो सात सालदेखि खुल्लाम खुल्ला भयो नेपालको इतिहासमा अहिले जित कहिल्यै कृद्धा स्वदेशीले वातावरण बनाएर विदेशीलाई निम्ताएका र विदेशीले निर्लजा हस्तक्षेप गरेका थिएनन् बल्ल तल्ल पन्ध्र सालमा संसदको निर्वाचन भयो काङ्ग्रेसको ठूलो बहुमत आयो बिपी प्रधानमन्त्री भए पाँच वर्षका लागि चुनिएको संसदलाई महेन्द्रले राम्ररी काम गर्न दिएनन् सेनाको सहायताले अठार महिना नपुग्दै संसद भङ्ग गरेर सत्ता कब्जा गरे र आफ्नो निरङ्कुश लागू गरे काँग्रेस र कम्युनिष्टका कतिपय नेताहरूले उनलाई सघाए हाम्रा ठूला नेता ने बीपी गणेशमान कृष्ण प्रसादहरूलाई जेलमा हाले काँग्रेसहरूको धरपकड र भागाभाग भयो सुवर्ण कलकत्तामा थिए म भागेर उनलाई भेट्न गएँ उनको आह्वानमा नेपाली काङ्ग्रेसले फेरि हतियार उठाउने निधो गर्यो साथीहरू आफ्ना जिल्लामा कटिए मलाई पूर्व दुई नम्बर जिल्लाको इन्चार्ज बनाए लिमबहादुर तामाङले दोलखा र मैले रामेछापबाट भूपूसैनिक र युवकहरू संगठित गरेर तालिम लिन दरभङ्गा पठाउन लाग्यो म केही छापा मारेर लिएर रामेछाप हामीले सदरमुखका मोरिपरि आतंक फैलाउने छापा मार र नीति हामीले सदरमुखामबाट पाँचको परको पकरवास गाउँमा एक्सन लिने योजना बनायौँ पहाडमा जसलाई खाना पुग्थ्यो त्यो ससानै भए पनि ठालु हुन्थ्यो शोषक सामान त पनि ठरिने भयो जसलाई खाना पुग्दैनथ्यो त्यो शोषित हुन बाध्य थियो हामी सात सालमा जस्तै युद्ध गरेर सत्ता उल्ट्याउने हिँडेका मान्छे लक्ष्य प्राप्तिका लागि हामीलाई मर्नु मार्नु ठूलो कुरा थिएन अहिलेका माओवादी जस्तै जसले हामीलाई सहयोग गर्दैनथे तिनलाई शोषक भन्थ्यौँ ठालुको ऋण नखाने कुनै गरिब हुँदैन गरिबहरूलाई हात लिन मैले आसामीका तमसुख च्यात्ने अभियान चलाएँ पक्करवास को एवं ठालू त्रिभुवन ढुंग करने विचार करें उसक पतिचो पर्ने को नेतृत्व टोली पठाएं त्रिभुवनला राति घर बाहर नि सजिल थे सांस पड़े उसको आंगन में मा चित्रा मारने याम का जोर भटे कुकुर छाड़ा उन्थे राति उसको घर जान कुक चिनेज्ता निर्दोष निरपराध गौ रामलाल श्रेष्ठ भेटी गोचुक में मोहरी जोते ऊ अगो त्रिवुवन का कुकुर उसके लुटुपुटू कर लगे एभा एभा जरुरी पर्यो एकैछिन तल झर्नुहोस् त सिकाय बमुजी मुश्री त्रिभुवनलाई बोलायो त्रिभुवन तल झरे हाम्रो छापा मारे रामलाल र रा त्रिभुवनलाई दलानका जोरथामा बाँधे घरको खानला सिलिए उसका सारा तमसुप पोले रामलाल र रा त्रिभुवनको काम सकिएको थियो फर्किनु अघि दुवैलाई गोली हानेर मारे त्यही एउटै कारवाहीले जिल्ला आतंकित भयो भोलिपल्टदेखि जिल्लाभरि हल्ला फैलियो लौरामे छापामा काङ्ग्रेस बसे हामी सफल भयौँ हामीलाई सफल हुनु थियो महान क्रान्तिका अगाडि जाबो ज्यानको के मोल अहिलेको माओवादीको युद्ध हेर्न सरकारले हामीलाई जहाँदेखि पनि मारिदिनु भन्ने उर्ति लायो मेरो टाउकाको मोल तोक्यो हामी आफ्ना गतिविधि दृढतापूर्वक सञ्चालन गर्दैथ्यौँ म मा छापामार टोली लिएर आफ्नो गाउँ कठजोर गएँ खोरियाको गोठमा लुकेँ खानेकुराको व्यवस्था गर्नुपर्ने हुँदा गाउँले हाम्रो उपस्थिति थाहा था पाइहाल्थे हामीले छिट छिटो एक्सन लिएर ठाउँ बदल्ने गरेका थियौँ कठजोरमा अग्निप्रसाद भन्ने एउटा नम्बरै जाली थियो मभन्दा जेठो तर गाउँले नाताले भतिजो पर्थ्यो दाहिने हातले बाँदी र हातले प्रतिवादी लेख्न सक्छ भन्थे त्यो त भनाइ मात्र हो तर कृर्त्य काम गर्न जिल्लामा उसलाई जित्ने कोही थिएन कृर्ते तमसुक लेखेर र तमसुकको रकम सच्याइरहनेकौँ गरिबको सर्वस्व गराएको थियो उसका कर्तूतले खोँच मधेस र आसाम बसाइँ जानेको साँधी थिएन मैले कठचोरका तमसुक च्यात्न सुरु गरेँ राति अबेर चारजना लिएर उसको घरमुनि गोठको परालमा सुत्यौँ एका बिहानै अग्निप्रसाद गोठमा आयो मेरो नाम र काम जिल्लामा फैलिसकेको थियो मलाई देखेर उसको सात्तो गयो हत्ता लिएर थरथर काम लाग्यो भग पकाउँदै भयो आम्मै कागा पो कहिले आउनुभयो गोडामा डोग्न नेवरियो म पिस्तुल ताकेर गर्जेँ म तेरो काका साका होइन नेपाली काङ्ग्रेस हो ढोग्ने ढोगाउने गर्दिनँ जय नेपाल भन् जय नेपाल काका जय नेपाल भनिस् नेपाली काङ्ग्रेसले जय नेपाल भन्छ प्रजातन्त्रका विरोधीहरू मात्रै त्यसो भन्दैनन् क्षे नेपाल भन्छन् भन्ने गर्छन् त मेरो आदेशले अहिलेदेखि नै काङ्ग्रेस भइस ऊ पक्क पऱ्यो म झन् गर्जे के को कहिले आउनुभयो नि यतिका दिन भइसक्यो म क्रान्ति गर्न रामेसा पाएको भन्ने थाहा छैन सारा जिल्लालाई थाहा छ तँलाई थाहा छैन म तेरो राजा महेन्द्रको राज उल्टाउन आएको हो थाहा पाइराख पकरवासमा त्रिभुवनको के गति भयो हामीले भनेको नटेर्नेको त्यस्तै गति हुन्छ अब थाहा पाइस् म र मेरा साथीहरू हिजोदेखि तेरो, तेरो गोठमा भोकै सुतेका छौँ भन अब तेरो के कर्तव्य हुन्छ हामी पाँचैजनाले उसलाई पिस्तोल ताकेका थियौँ उसले हात जोडेर थरथर कामदै सुरुवाल भिजाउँदै भन्यो काकाले जे भन्नुहुन्छ त्यही हुन्छ सबभन्दा पहिला कुरा सबै गाउँले बटुल म भाषण गर्छु सबलाई कांग्रेस बनाउँछु भुटेको मकै खाएर गुजारा गरेको निकै दिन भयो गाउँका सबै सामान्तिका तमसुक र तिनका घोरले खसी बटुलेर लिए सबै गाउँले जुड्छन् खसी काटेर सबैले पेटभरि पक्कु खुवा बाँकी म गर्छु अग्निले आज्ञा सिरोपर गऱ्यो चौरमा चारवटा घोरले ठसी खसी डालिए खडकुलामा मासु र भात पाक्न खायो गाउँभरिका साउले तमसुकका मुठा बुझाए सबभन्दा ठूलो साउ उही थियो मैले साउहरूलाई एकातिर र आसामीहरूलाई अर्कातिर मुखामुख हुने गरी लाम लाएर बसाएँ र तमसुका तमसुखका मुठा लिएर उनीहरूलाई देखाउँदै दे भने साथीहरू जय नेपाल सात सालमा नेपाली जनतालाई काँग्रेसले नै सशस्त्र क्रान्ति गरेर राणाको अत्याचारबाट मुक्ति दिलाएको अब राणा शासनको ठाउँ महेन्द्र शासनले लिएको छ महेन्द्रको अत्याचारबाट जनतालाई मुक्ति दिलाउन काङ्ग्रेसले फेरि अतियार उठाएको छ काङ्ग्रेस भनेको गरिब जनताको पार्टी हो हामी तपाईँहरूका साथी हौँ यी सामन्तहरूले तपाईँहरूमाथि थिचोमिचो र अन्याय गरेका छन् हामीलाई साथ दिनुहोस् हामीलाई मद्दत गर्नुहोस् हामी तपाईँहरूलाई यिनको अत्याचारबाट मुक्ति दिलाउँछौँ मैले तमसुकका मुठा मासु पकाउन धन्काएको अगेनामा झोसी दिएर भने आज अघि कसैले पनि तमसुक बालेर मासु पकाएको छैन तमसुक बालेर पकाएको मासु मिठो हुन्छ आज हामी खान्छौँ हामी जिल्लाभरिका तमसुक बाल्ने भनेर ज्यानको बाजी थापा हिँडेका छौँ पहिले रिहरूलाई टो मासु भात खु सोधे मिठो लाग्यो रिहरूले भने लाग्यो उनीहरूले जीवनमा यति मोटा खसीको पक्कु र डेलिकेटी मानिने चामलको भात खान पाएका थिएन दिनभरि भाषण र भोज चल्यो बेला बेलामा जय नेपाल र नेपाली काङ्ग्रेस जिन्दाबादका गगनभेदी नारा लागे कठजोर काङ्ग्रेसमय भयो तेरै जसो दलित थिए उनीहरूले मलाई भने बाजे तपाईँको जय होस् चाँजा हमीर उपियां जैसे फर्क अंत लुक्न गयो रामिछाप पांच कोस पर थो भोलीप टन्न पुलिस आए कटजोर का सारा गांवीला पाता फर्का सदर में काम लगे बड़ा हकिम धर्मबहादुर पाड़ी ने सोधो आतंकारी हरिवंश अधिकारी कं लुके थी गांवली अग्निप्रसद को गोठ हजुर अग्निप्रसाद ढुट्टो होनेकरी कुटै खाए अग्नि कुटाऊन के लिए मेक गोठ में सुते थे ऊ वर्षदिन जेल पर्य नगद सजाए भय गांवली पिटे खाए सशस्त्र आंदोलन तुइए अग्निप्रसाद और उसका दाजुभा ने तित्तमशक फेरी बिहता तमसुको पुनर्जन्म हुँदा तिनमा खसीको मोल बडा हाकिमको चुटाइको मुआजा ती सबको साउमाथि ब्याज र स्याज थपिएर को दश भयो 18 सालको त्यस घटनाको एउटा असर के भयो भने अडचालिस सालको सांसदको चुनावमा कठजोरका पच्चिस सय मध्ये अत्यधिक मत काँग्रेसलाई खसे कृष्णप्राद भट्टराई के अध्यक्षता में राजनीति पीड़ित सहयोग समिति ने पैसा बां लह साल में खाए कुटाई को साहु ब्याज सहित रामो मुआवजा पाए अग्निप्रसद कांग्रेस पर सांसद को टिकट में दाबी पर्न लगे भन्न लगो मवर्ण शमशेर ने कांग्रेस बनाकर म सात साल बीपी गणेशमान सुवर्ण शमशेर को सलाहकार थे मामेछाप को राजनेता हो ऊ एमालेको सरकार भएको बेला एमाले भयो अचेल मा सक्कली माओवादी भएको छ भन्छ मै हुँ पुष्पलालले कलकत्तामा बनाएको सक्कली कम्युनिस्ट मै हुँ सक्कली माओवादी प्रचण्ड र बाबुराम त मेरा चेला हुन् यो देशमा म कदर छैन सत्य के भने उसले कलकत्ता टेकेको छैन र कुनै पनि नेतालाई भेटेको छैन अर्को चरको कारवाही थियो हाम्रो बडा हकिम निवासमा बम विस्फोट योजना बनायो, बम चलाउन सिपालु र सुरो साथी र ड्वाकलल सिंह तामाङलाई सोधेँ बडा हकिमको घरमा बम हान्न सक्छौ उनले भने किन नसक्ने त्यस्तो जाब हो अघि मान्छे काट्ने बदिकलाई पुरा मताउँथे हामीले पनि ढ्वाकललाई रक्सीले टन्न मताएर बम हान्न पठायौँ उनले बडाआकिमको कम्पाउन्डमा बम फ्याँके आतङ्क सिर्जना गर्नु थियो भयो बढी रक्सी नखाएको भए भाग्न सक्थे पक्राउ परे ढुट्टो हुने गरी पिटा खाए नौ वर्ष कैद र पाँच जरिवाना भयो बडा आकिमलाई ब मानेपछि जिल्लै आतंकित भयो मान्छे भन्न लागे काङ्ग्रेसले पकरवास र कठचोरमा त्यस्ता काण्ड गरे बडा आकमको घरमा समेत बम माने अब कसलाई बाँकी राख्लान् पाहाडमा रा बसेर कसैको बहलो छैन सामन्तहरू आतंकित भए रामेछापका हुने खानेहरू डराएर बसाइजान लागे नउनेहरूले उनैले ऋणमा डुबाएर र सर्वस्व गरेर डाँडा कटाइसकेका थिए सात सालमा किराँतीहरूले लखेड्दा पूर्वका गैर किराँतीहरू भागाभाग परेर मधेसका झापा मोरङ जिल्लाहरूमा बसाइसरेको जस्तै भयो अहिले माओवादीको डरले मान्छे गाउँ छाडेर जिल्ला सदरमुकाम अनि जिल्ला छोडेर तराई र काठमाडौँका का सहरमा खनिन थालेका छन् यसबेला पहाडका ठालुहरू ज्यान जगाउन मधेस बसाइ सरे पहाडका गरिबहरू पनि दस निग्री ख्याएर खनिखोस्री खान मधेस सरे सामन्तले उठी बास लगाएका केही नहुनेहरू सुकुम्बा भित्री मधेस र मधेसका वन फडेर बस्न थाले हामीले महेन्द्रलाई आछु आछु पारिसकेका थियौँ उसले गुणाटेक्नै आँटेको थियो त्यही भारत र चीनको युद्ध भयो नेपाली काङ्ग्रेसको सशस्त्र आन्दोलन स्थगित भयो सशस्त्र आन्दोलनमा देशभरि हाम्रा कैयौँ साथी मारिए हाम्रै जिल्लामा पनि कति मरे हामीले पनि कतिलाई माऱ्यौँ देशभरि कयौँ युद्धलाई सर्वस्वर्णसहित जन्मकैतको सजाय दिइयो रामेछापमा म नरेश र अरू छजनालाई सर्वस्वर्णसहित जन्मकैदको सजाय भयो म र नरेश पक्राउ पऱ्यौँ हामीलाई पहिले निल ठोकेर रामेछाप जेलमा थुने धुलो पिठो हुने गरी पक्राउ पऱ्यौँ हामीलाई पहिले निल ठोकेर जेलमा थुने रोसी खोलाको बाटो काठमाडौँमा चलान गरे दुवैजनाका हत्कडी झोलठ्याएर दिनभरि हिँडाउँथे पैदल हिँडुन्जे एउटा खुट्टाको कल्ली फुलेर अर्को खुट्टामा ल्याइदिन्थे एउटा खुट्टामा दुईवटा नल कल्लीको भारी बकेर हिँड्दा साह्रै अस जिलो हुन्थ्यो राति सुत्दा दुवै गोडामा फेरि ती कल्ली लगाइदिन्थे काठमाडौँमा जेल हाले मैले सोधेँ जेल जीवन कस्तो थियो जीवा नर्क जस्तो अनि जिवाले भने हाम्रो क्रान्तिकारीता गलिसकेको थियो जेलमा थन्किन पाए अलिक सुख होला जस्तो पछि लाग्न थालेको थियो काठमाडौँको भद्रगोल जेलभित्र पस्ने बित्तिकै नर्कभित्र पसे जस्तो भयो जेलर यमराज र त्यसका सिपाही चौकीदार नाइके भाइ नाइके यमदूत जस्ता थिए जेलरलाई रिजाउने पुराना कैदीलाई चौकीदार नाइके भाइ नाइके बनाउँदो रहेछन् तिनको मुख्य काम निमुख कैदीले सिधा र नुन भुटुन बापत पाउने सुका मोहर काटेर जेलरलाई बुझाउने हुँदो रहेछ श्रीभद्र शर्मा गिरिजा प्रसाद कोइरेला तारिणी प्रसाद कोइरेला रुद्रप्रसाद गिरी बोधदादाहरू पनि त्यही जेलमा थिए उनीहरूले आफूलाई राजबन्दी भनेर रा बी क्लास होइन एक क्लास कैदीको सुविधा पाउनुपर्छ भनेर माग गरे पाए पनि हामी सशस्त्र आन्दोलनका योद्धा हुनाले हामीलाई आफूलाई उनीहरूभन्दा पनि ठुला आउँ भन्थ्यौँ तर हाम्रो के वास्ता हुन्थ्यो राजाको कुलाई सघाउने काङ्ग्रेसका साथीहरू नै थिए राजाले सत्ता लिएपछि उनीहरू नै प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बनेका थिए केही दिनपछि गृहमन्त्रीले हामीलाई पनि एक क्लास कैदीको सिधा सहुलियत दियो हदराज बोहराको बिडी कारखाना थियो तारिणीलाई बण्डलका बण्डल बिडी पठाइदिन्थे तारिणीको मुखमा सदा बिडी हुन्थ्यो चिम्नी जस्तै धुवा ओकलिरहन्थे आएको बिडी कैदीहरूलाई पनि बाँड्थे कैदीहरू माफतको बिडी पाएर उनका भक्त भएका थिए तारिणी बिडीका बण्डलको कागजमा कविता लेख्थे रुद्रप्रसाद गिरी राजबन्दीका नेता थिए उनलाई बाहिर जाने छुट थियो जेलमा रक्सी खाने छुट थियो उनी सधैँ बाहिर गएर जुवा खेल्थे रक्सी बोकेर आउँथे सधैँ रक्सीको जोगाड गर्थे तारिणी र रुद्रलाई हरेक रात रक्सी नभए हुन्न हामीलाई गनाउने अँध्यारो छिणीमा नहटाउने गरी खाँदी दिए पटके चोर डाका ज्यानमारा र पागलहरू चाथी थिए हजारौँ उपयाँ उडुस भुसुना लामखुटेर झिँगासँग दिनरातसङ्गत भयो एउटा सण्ड मुसुन्ड मधेसी कैदी थियो उसले ठुला नेता मानेकाहरूको गोडा मिस्थ्यो मैले सोधेँ तपाईँ के काम गर्नुहुन्छ उसले भने डकैदी म तर्सेँ राजनीतिक बन्दीका रूपमा ऊ पनि गिरिजाहरूसँग छुट्यो एउटा बुढो सबैभन्दा बेग्लो थियो उसको कुनै रेकर्ड थिएन जेलका सबभन्दा पुराना कैदी र पनि उसको नाउँ नाली बेरी केही थाहा हरेक नयाँ जेलरले जा भनेर बिदा दिन्थ्यो ऊ जेल दिन छोड्न मान्दैनथ्यो कम्बल बोकेर छतमा जान्थ्यो र मुख छोपेर सुत्थ्यो अनि चराको आवाज निकाल्थ्यो त्यो सुनेर चराहरू झुम्मिन्थे जुन जातको भए पनि चरो समात्र ल्याउँथ्यो र हलाल गरेर खान्थ्यो नाइके भन्थ्यो यो मुर त चरासँग कली गर्छ कर अनि मारेर खान्छ राजाले कु गरेको छ वर्ष भइसकेको थियो जेलबाट छुट्ने कुनै सुरसार थिएन साह्रै अत्यास लाग्थ्यो एक दिन अचानक तारिणीले भने म अस्पताल जान्छु गिर्जाले सोधे केही भएको छैन किन अस्पताल जाने उनले झर्केर भने के म लेखक होइन म साहित्य लेख्न बाहिर जान्छु म सान्दाजुको लागि छ वर्ष जेल बसिसकेँ अब सक्दिनँ कति बस्ने म बाहिरबाटै सान्दाजुलाई मद्दत गर्छु मलाई लागेको थियो हामी देशका लागि लडिरहेका छौँ गुमेको प्रजातन्त्रको पुस्तापनाका लागि सङ्घर्ष गरिरहेका छौँ तर तारिणी त ता उनका दाजुका लागि जेल बसेका रहेछन् उनको कुराले मलाई च्वास सघोच्यो गिर्जा पनि झर्के तपाईँलाई जे मन लाग्छ गर्नुहोस् एक दिन राति एघार बजे पाली आएर भनेछ सिडिओ साहब आफै आउनुभएको तारिणी प्रसाद कोरालालाई बोलाउनु राजनीतिकहरूको कोठामा हल्लखल्ल भयो म पनि भ्युजेँ जनकपुरमा राजा महेन्द्रलाई बम हालेर थुनामा परेका हाम्रा साथी दुर्गानन्द झाला पनि एकरात यसै गरी बोलाएर लगेर मारेका थिए त्यही सम्झेर होला तारिणीले हामीलाई उठाएर भने मलाई मारन लैजान लाग्यो कि क्या हो आ, आ, उनी सिडियोलाई भेटेर आए सुटाइ लाउन थाले महिनामा एकपटक परिवारलाई भेट्न पाइन्थ्यो त्यो बेला पनि तारिणी सुट टाइ बस्थे गिरिजाले सोधे के बोधाई उनले भने म तिमीसँग कुरा गर्दिन आउने मन भए मसँग आऊ नआउने भए म हिँडेँ हामी जिल्ला पऱ्यौँ उनी गिरिजासँग राम्ररी कुरासम्म पनि नगरी फटाफट हिँडे त्यसपछि थाहा भयो महामन्त्री श्रीभद्र शर्मा र रुद्रप्रसाद गिरी लगायतका नेपाली काङ्ग्रेसका अनेक वरिष्ठ नेताहरू कागज गरेर छुटेछन् सबलाई कागत गर्ने सब दबाव थियो गिरिजा बोधदाता र अरू केहीले कागज गरेर निस्कन मानेनन् मैले पनि मानिँ छुटेका साथीहरू पञ्चायत व्यवस्थालाई स्वीकार गरेर मन्त्री हुने मेरोमा लागे मजन झन् एकाङ्की भएँ जोक्राउन लागे मलाई एकातिर घर परिवार र सामान्य स्वतन्त्र जीवनको लालसा सताउन लाग्यो अर्कातिर राणाकालदेखि बोकिआएको सिद्धान्तको भारी दिनदिनै झन् गौरव हुन लागेको थियो सात सालमा प्रधानमन्त्री आएपछि त्यो भारी विस्तारेर रचनात्मक काम गर्न पाइन्छ जस्तो लागेको थियो लागेको थियो अब नयाँ नेपाल बन्नेछ त्यहाँ सबैले न्याय पाउनेछन् सबैको राम्रो सूती थाती हुनेछ तर होइन रहेछ हाम्रो त्यो सपना चकनाचुर भएको थियो मलाई निमोनिया भयो म चिकित्सित भएँ भाइ खर्च लिएर भेट्न आयो बल्ल तल्ल बाँचे मैले त्यही जेलमा बिरामी परेका कृष्ण लाल अधिकारीको दुर्गति सम्झेँ त्यही जेलमा कृष्णप्रसाद कोरेलाको मरण सम्झेँ अनि आफ्नो जीवन लक्ष्यको पुनर्यात्रा गरे काङ्ग्रेस र कम्युनिष्टका सात सका योद्धा र ठुल्ठुला नेताहरू लत्त छडेर हिँडिसकेका थिए सात साल र अठार सालको सङ्घर्षका कतिजना साथीहरू मारिसकेका र कालगतिले मरिसकेका थिए कतिको सर्वच्चरण र बालबच्चाको विचल्ली भविष्य अन्धकार भएको थियो मैले आफ्नो परिवार सम्झेँ मलाई लाग्यो मेरो देशप्रति मात्रै होइन आफ्नो परिवारप्रति पनि दायित्व छ मलाई लाग्यो म सगर थाम्न खोज्ने होटी मात्रै पुगौँ धेरै घोडी विचार गरेपछि म पनि सही गरेर जेलबाट छुटेर घर गएँ छुटेपछि कस्तो लाग्यो नि जीवा मैले सोधेँ आँखा तिर्मिराए दिमागले काम गरेन के भएर काम गरिन त अनि जीवाले भने म जेल जाँदाको नेपाल पुरानो थियो आउँदा नयाँ भएछ छ वर्षपछि म जेलबाट निस्कँदा नेपाल त महेन्द्रमय भएछ पञ्चायतमय भएछ महेन्द्र र पञ्चायती व्यवस्था बाहेक केही पनि सुनिन देखिन छोडेछ नयाँ नेपालको नयाँ चमकले मेरो आँखा तिर्मिराए मन भरङ्ग भयो पेटमा चारा हुँदा र अटुट हाते खर्च हुँदा स्वतन्त्र जीवन स्वर्ग हुन्थ्यो नभए नर्क जेलबाट छुटेपछि मेरो माग्नेको गति भयो माग्नेको के स्वतन्त्रता के परतन्त्रता पञ्चायती नेपालमा सात सालको क्रान्ति र अठार सालको सशस्त्र आन्दोलनमा ज्यानको बाजी लगाएर हुम्िएका म जस्ता काङ्ग्रेसहरू उपहास र तिरस्कारको पात्र भएछन् अभिभावक जस्ता बेला बेलामा सुका मोहर दिएर खनखाँचो टारिदिने जेलमै थिए अर्का थिए सुवर्ण शमशेर जो कलकत्तामा थिए भाइले पनि खनखाँचो पैसा दिन्थ्यो सात सालदेखि मेरो राजनीति ध्यानी दिने उनीहरू नै थिए हाम्रा अरू नेताहरू कि जेलमा थिए कि निर्वाचनमा पञ्चायतमा लागेकाहरू मात्रै राम्रो बन्दोबस्त बाँधेका थिए वुद्धप्रसाद गिरी मन्त्री हुने र कमाउने दाउमा जनकपुर ओढाको चुनाव लड्दै थिए बेलैमा पञ्चायतमा लाग्ने हाम्रा साथीहरू धनकमाएर हामी जस्तासँग नबोल्ने भइसकेका थिए उनीहरू पञ्चायतलाई निर्विकल्प भन्न लागेका थिए मलाई भन्थे छोड यार बिपेका समाजवादी प्रजातन्त्रका कुरा अब आफ्नो आँखाले बिपेको सपना नदेखिले हेरुन् त्यो सपना उभो लाग्नु छ महेन्द्रको दौराको फेरसमा हो मैं मन परा न थे तर सुख मोहर मगन तीन कह नपुगी सुख थे राजनीति खाने होना मगी खाने किी लुटी खाने धंदा हो लुटना नसक्ने माग्न सत्ता में नपुगने मग्न बंदूक देखा मग्न भी लुट् हो सत्ता में पुगे हाक्का हाकी लुट्न मैं सात साल पची कांग्रेस को का समाजवादी प्रजातांत्रिक कार्यक्रम सफल संचालन में देश उभोलाग्ने देखे थे इसका लाई संघर्ष करे आमचुनाव में समझौता पर्यो सोलह साल में सरकार बने तो सपना सकार होने मेरो बस को देखे थे पंद्रह निर्वाचन परिणाम ने भी सत्रह साल में राजा ने सब उलट पुलट पारे ती सब सपना तुए निराशा का बादल लेकर लगे मेरा सहारा का सब तैंद्र चुड़ थे घर आए रामेछापमा मैले धेरै युवकलाई काङ्ग्रेस बनाएको थिएँ बद्रिलाले धेरैलाई कम्युनिस्ट बनाएको थियो ती सबै पञ्च भएछन् जिल्लै अर्को भएछ मेरो घर परिवार पनि अर्कै भएछ आमा उस्तै रहेछन् अनुहारमा उमेरभन्दा निकै पहिले परेका पीडाका रेखा अझ गरिएका मेरो र बाको के कुरा नमिलेर त्यत्रो रणाको भयो मेरो कारणबाट बालाई कत्रो आघात भयो त्यो उनले कहिले बुझिनन् उनी धरती थिएन् सबलाई माया गर्थिन् कहिले कुनै गुनासो पनि गरिनन् पूर्व दुई नम्बर तीन नयाँ जिल्लामा बाँडिएछ दोलखा रामेछाप र सिन्धुली उत्तरको दोलखा गोलो दक्षिणको सिन्धुली आयात आकार र बीचको सबभन्दा नमिलेको हलो आकारको भूभागलाई रामेसाब बनेछन् जिल्लाको नक्सा देखेर वैराग लाग्यो बिपी सूर्यप्रसाद उपाध्याय बोधदादाहरू पूर्व दुई नम्बरसँग पिता पुर्खाको सम्बन्ध भएका राष्ट्रिय नेता थिए उनीहरू पछिको जिल्ला स्तरको नेता थिएँ तर अब मेरो पुछ समाप्त भएछ सात सालको क्रान्ति र अठार सालको सशस्त्र साल आन्दोलनका बेला मेरो नाम सुनेर रामेसाबका मान्छे थर्कमान हुन्थे मलाई तन्नेरी बाघ भन्थे अब म बुढो स्याल भएछु <Grenieur> मेरो भाइ प्रधान पञ्च भएछ भन्यो दाई अब यहाँ काङ्ग्रेसको बिउ पनि छैन कुनै जनाधार बाकी छैन तपाईँ पनि पञ्चायतमा लाग्नुहोस् राजा रिजानु भयो भने मन्त्री हुनुहुन्छ तपाईँका काङ्ग्रेस र कम्युनिस्टका कान्तिकारी, जेलनेल भोगेका सङ्घर्ष गरेका नेताहरू पनि यो मेलोमा लागिसकेका छन् पञ्चायतमा लाग्नुभयो भने नाम पनि दाम पनि कमाउन सक्नुहुन्छ हाम्रो पनि कल्याण हुन्छ संसारीले मरिमेट्ने कुरा नाम दाम मान र यौन हो शक्ति सबैको मूल हो शक्तिको पनि मूल स्रोत राजसत्ता हो त्यसैले सबैले सत्ताको हारोच गर्छन् यो मैले जीवनभरिको अध्ययन चिन्तन मनन र रा, नेपाली राजनीतिको निकट अनुभवबाट निकालेको निष्कर्ष अनकण्टा रामेसापदेखि संसारका सबै देश महादेशसम्मको यथार्थ पनि यही हो मैले भाइलाई भनेँ तर म काङ्ग्रेसको दलगत राजनीतिमा लाग्दिनँ भन्ने कागज गरेर जेलबाट छुटेको मेरो स्वास्थ्य ठिक छैन मलाई ओखति गर्न अलिअलि खर्चको बन्दोबस्त हुन्छ कि भनेर आएको भाइले नम्र गर भएर भन्यो दाजु खेतीबाट खान पुग्दैन घर चलाउन ज्यादै गाह्रो छ मैले बुझेँ ऊ पञ्चायतमा लागेर राम्रो राजनीतिज्ञ भएछ उसले भनेको अर्ध सत्य थियो धर्मसङ्कट पर्दा राजनीतिकले पूरा सत्य बोल्नु हुँदैन राजधर्मको आचार संहिता विपरीत हुन्छ पञ्चायतमा किन लागेछ त मैले सोधेँ नलागेर के गर्नु त एक त काङ्ग्रेस भनेपछि सबैले खेदो गर्ने कुन दिन पक्राउ गर्छन् भन्ने सधैँको जगजगी त्यसमाथि यतिका वर्ष काङ्ग्रेसमा लागेर तपाईँले के पाउनुभयो दुःख र हन्डरसिप आएँ तपाईँको पढाइ बिग्रियो जागिर खाने मेलो भएन परिवारसँग बस्न पाउनु भएन सर्वस्व सरकार लाग्यो पञ्चायतमा लागेर त दुई चार पैसा कमाउन पनि सकिन्छ मौका परि माथि जान पनि सकिन्छ जति माथि गयो उति कमाउने मेलो हुन्छ काङ्ग्रेसमा लागेर त सधैँ गयो सदाकाल पाहुना पाल्दा पार्टीलाई चन्दा दिँदा र तपाईँलाई खर्च गर्दा श्री सम्पत्ति सकियो पञ्चायतमा लागेर केही जोड्न सक्छु कि श्रुति सम्वेगमा अहिले तपाईँले सुनेको वाचन जगदीश किमिरेको कृति सकसको वाचन छ सकसको बाचन आजलाई यही स्थगित हुन्छ हामी यो आठौं श्रृङ्खला आज पूरा गरेका छौं अर्को साता नौं श्रृङ्खला लिएर फेरि मंगलबारको श्रुति समयमा उपस्थित हुने नै छौं तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म अचुत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्रि